नमस्कार उज्यालो नाइन्टी नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रोती सम्वेकमा प्राविधिक साथी उदय घिमिरेसँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ श्रुति संवेकको मंगलबारको श्रृङ्खलामा आज हामी राजुबाबु श्रेष्ठका कथाहरू लिएर आएका छौँ राजुबाबु श्रेष्ठको मारिनो सेलोको जुन कथा संग्रहको दोस्रो संस्करण गृहयुद्धको घाउ नामका साथ आएको छ यसै कथा संग्रहभित्रका कथाहरू आजको श्रुति संवेकमा सुन्दछौं हामीले सुनाउने पहिलो कथाको शीर्षक मारिनो सेलोको जुन शीर्षक छ यस कथाभित्र प्रयोग भएका केही विदेशी शब्दहरूमा ग्रावा निचाको अर्थ सर्बियन बस्ती रहेको एउटा गाउँ हो त्यसै गरी कुनाको अर्थ क्रो क्रोसियाको मुद्रा हो त्यसै गरी मारिनोसेलोको अर्थ क्रोसियन भूभागको एउटा सुन्दर ताल हो टाटाको अर्थ बुबा र नेदोग्रोको अर्थ नराम्रो हुन्छ यस कथा संग्रहभित्र यसभन्दा बाहेकका अरू विदेशी शब्दहरू की ठाउँ की व्यक्तिका नामहरू प्रयोग भएका छन् त्यसै गरी सावा ब्रिज भनेको क्रोसिया र बोस्निया हर्जगोविना छुट्याउने सावा नदीको पुल हो मारिनोस सेलोको जुन राजुबाबु श्रेष्ठको यो कथा अब वाचन हुन्छ दारियो कति काली लाग्दो हुन्छ होला आजको रात जुन तिमी बिनाको हुनेछ भोलि बिहानको सूर्यदयसँगै म तिम्रो देशको सीमा बाहिर हुनेछु एक शरणार्थीको रूपमा म तिम्रा लागि एक विदेशी हुनेछु तिम्रो र मेरो छुट्टै देश हुनेछ छुट्टै परिचय तर दियो जहाँ रहे पनि म तिमीलाई जीवन पर्यन्त सम्झिरहनेछु परेलीमा आँसुको बाढी रोकेर नाताले दारियोसँग आफ्नो प्रस्थानको सङ्केत गरेकी थिइन् ग्राभ को सड़क छेवमें नादा को घर आज सुनसान थो नादाक आमा भाई रही घर का सान घर अगाड़ी को ट्रैक्टर में चढ़ाद थे सांज को बजने आटे थी ग्राभानीचा को सड़क भरी दाया किनारा में कार जीप भान बस ट्रैक्टर को लाम लगे देखिन् ग्राभनिसाको सबै सर्भियन महिला बुढाबुढी र बालबालिकाहरू घरका सामानहरू झेक्दै गाडीहरूमा राख्दै थिए सबैका अनुहारमा एक प्रकारको त्रास र पीडा छर्लङ्ग देखिन्थ्यो नादाको घर छेउको कफीको बोटमुनि नादाको कपाल सुमसुमाउँदै नादालाई रोक्ने प्रयासमा थिए दारियो नादाको सम्भावित अनुपस्थितिले दारियो किङ कर्तव्य विमूढ देखिन्थे बोल्न चाहेर पनि उनीहरू केही बोल्न सकिरहेका थिएनन् बेला बेलामा नादा र दारियोको छेउबाट क्रोसियन प्रहरीका गाडीहरू हुँकिएर जान्थ्यो सडक पारी नगरपालिकाको कार्यालयमा क्रोसियाको झण्डा फराइरहेको थियो हिजोको आजै रातारात सबै बदलिएको थियो हिजो देखेका सर्भियन प्रहरीहरू कोही पनि देखिन्थेनन् सायद कति रातिको लडाईँमा मारिए होला कति भागे होलान् सडकमा जताततै क्रोसियन प्रहरी र क्रोसियन आर्मीका गस्ती गाडीहरू घुमिरहेका देखिन्थे नादा तिमी जानैपर्छ र दारियो नादालाई बस्ने अनुरोध गर्दै थिए नादालाई पनि आफ्नो सबैभन्दा प्यारो दारियोलाई छाड्ने इच्छा थिएन तर जातीय युद्धको त्यो सन्तासपूर्ण घडीमा नादाको लागि ग्राभा निचामा बसिरहनु त्यति उचित थिएन यसै युद्धमा नादाका बाबु र दुई दाजुहरू क्रोसियन आर्मीबाट मारिएका थिए नादा पनि बल्ल बल्ल बाँचेकी थिए दारियोमा तिमीलाई असाध्यै माया गर्छु साँच्चै दारियो मैले तिमीलाई कहिले क्रोसियन देखिनँ जसला ती क्रोसियनहरू जसले जसलाई हामी सर्विनहरूको रगत बग्दा आनन्द आउँछ तिमीहरूको लाममा म तिमीलाई कसरी राख्न सक्छु तिमी त मात्रै मेरो दारियो हो मलाई माया गर्ने धेरै बेरको महन तपछि नादा आफ्नो आक्रोश र पीडा दारिओलाई पोक्दै थिइन् दारियो पटक पटक नादालाई बस्ने आग्रह गर्थ्यो नादा, नादा दारियोको प्रस्ताव स्विकार्न सक्दैनथिन् ना नादाको पीडाको अगाडि दारियोको प्रस्ताव कमजोर भन्दै जान्थ्यो नादा यो क्रोसियन र सर्विनभन्दा माथि उठेर तिमीहरूमा केवल मान्छे भएर यही आफ्नो गाउँमा बाँच्न सकिन्न नादालाई पुनः अनुरोधको भाषामा दारियोले भनेका थिए दियोको पटक पटकको अनुरोधले नादामा पर्न गएको अप्ठ्यारो नादाको अनुहारबाट प्रष्ट बुझिन्थ्यो नादा पीडा लुकाउने प्रयास गर्दै दारियोलाई सम्झाउने क्रममा थिइन् दारियो म तिम्रा लागि मृत्युसम्म पनि स्विकार्न सक्छु तिम्रो साथ र मायाभन्दा प्रिय मलाई संसारमा अरू केही हुनै सक्दैन तर तिम्रा ती क्रूर क्रोसियनहरू मलाई मान्छे देख्दैनन् मात्र सर्भियन देख्छन् जुन दृष्टि न म फेर्न सक्छु न तिमी फेरि मेरी आमा मेरी बहिनी अनि मेरा भाइहरू दारियो म जानुपर्छ मलाई नरोक मान्छे भएकोले नै होला आज मलाई मेरो कर्तव्यले थिचिरहेको छ नादाको अस्वीकृतिले दारियोभित्र एक तमाससँग पीडा उर्लिरहेको थियो उनीहरूको बीचमा नाग्नै नसकिने नाग ना गरी राष्ट्रियताको पर्खाल ठडिएको था थियो जातीयताको पहाड तिर्सिएको थियो न दारियोमा यसलाई पन्छाउने सामर्थ्य थियो न ना नादामा यसलाई पचाउने साहस आज उनीहरू देश टुक्रिनेको पीडा भोगिरहेका थिए सूर्य पश्चिमतिर डुब्ने तर्खरमा थियो अब ग्राभानिजका सड़कमा माल सामान र मान्छेले भरिभराउ गाडीहरूको ठूलो लाम भइसकेको थियो लाममा अगाडि पछाडि संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाका निलो झण्डावाल गाडीहरू तैनात थिए यी शांति सेना ग्राव निशा का सब सैबिन सुरक्षित बोस्निया हर्जगोबिना को सीमा कटा खटि थे सड़क में जतात कोलाहल थी सब आ घरतर्फ घर आंसू बहाइंथे कई मानसर तत्काल राहत स्वरूप क्रोशियन सरकार ने दिन लगे दुई सय कुना लगरपालिक कार्यालय में भीड़ लगे थी दारी नादा कफी को बोट नजिक बस दुख साटासाट कर एकातिर ग्राभनिचाका सम्पूर्ण सर्विनहरू लडाईँमा क्रोसियनहरूले भूभाग कब्जा गरेपछि जीवन रक्षाका खातिर आफ्नो सर्वस्व छाडेर विदेशी नै थिए भने अर्कोतिर क्रोसियनहरू आफ्नो विजय उत्सव मनाइरहेका थिए उनीहरूको अनुहारमा खुसीको चमक स्पष्ट अनुभव हुन्थ्यो ग्राभनिचा सर्विनहरूले लुटेर लिएका रहेछन् राष्ट्र विखण्डनको समयमा केन्द्रीय सत्तामा बलियो रहेका सरहरूले कति क्रोसियनहरूको हत्या गरे त्यसको कुनै हिसाब किताब थिएन त्यसैले क्रोस्चियन प्रहरीहरूको आँखामा सर्विनहरूप्रति कुनै दयाभाव देखिन्थेन नजिकैको एक क्रोसियन परि भन्दै थिए हामीले राक्षसहरूलाई फर्काएका छौँ उनीहरूको लुटको अगाडि हाम्रो यो कारवाही अत्यन्त दयापूर्ण छ हामी सर्बिनहरू जस्ता भेडा होइनौँ सायद केन्द्रीय राज्यमा सर्विनहरूको थिछोमिछोका कारण पनि क्रोसियनहरू उनीहरूसँग निकै निर्दय देखिन्थे युएनका गाडीहरूले साइरन बजाइजाने संकेत गरेपछि त्यहाँ भएका सम्पूर्ण मानिसहरूमा फेरि एकपटक ठूलो हल्लाखल्ला मचियो उन्का देश छोड़ना अब पंद्रह मिनट मात्र बाकी सबो मालन कहीं छुटे कि चेक करती यताउता दगुर्न कति तेई छटपटाई रह उफ काड़े समय बीते दारि मिम्मेरा सब बड़ी मया करो यहां बस्ने अनुरोध स्वीकार सक मलाई क्षमा गर ल दारियोको मौनतालाई भङ्ग गर्ने प्रयत्न गर्छिन् नादा नादा म तिमीलाई रोक्दिनँ म तिम्रो माया र कर्तव्य परायणतामा गर्व गर्छु तर तिमीले सीमा पारी पनि मलाई पर्खाउनुपर्छ तिमी र मम्मी लिएर यो क्रोसियन र सर्भियनको पर्खाललाई भत्काउनुपर्छ ताकि अर्का नादा र दारियोहरूले यस्तो नियति भोग्नु नपरोस् दुवहरूले आफ्नो साँचो प्रेमको विश्वास दिलाएका थिए सांज बढ़ते थियो, सब आना गाड़ी में चढ़ने अंतिम तरखर में थे सड़क किनारा बिस्तार खाली होते थे बस का झाल सब आफ्ना घरतर्फ हे आंसू पुस्ते देखिथ्यो केटाकेटी धुन में यती दौड़े थे सायद उन्हीं गांव छोड़् पड़े यथार्थ ताे जस्तान थो दारिओ एक ट्रक लगा नादाला अंगालों में बांधी नाता को अन्हार में हि रख नादांग को एक एक करे दारि को मानस पटल में खेल रखे थे नादा का ती नीला, नीला आंखा हु गोरो अनुहार मीठो मुस्कान ने ना सुरू में दारिओला मोहित पारे थो तर पीछी नादा को व्यवहार और मया नादा को झन नजिक पुराला प्रेम प्रस्ताव राखने दसों केटा दारिओ नहीं मन परे अग्क को दारिविय कमती रोमिकेन तर प्रेम प्रस्ताव चाहे दारिओ ने मेरे कोठा नादा को घर नजिके होना अक्सर दारिओ रादा कफीवार डिस्को ररिनो सेलो को ओरपर देखने करते रमाइलो कुरा त यो थियो कि मैले उनीहरूलाई एक्लायकले एक कहिले देखेको थिइनँ मलाई यी दुईको जोडी खुब मनपर्थ्यो कहिलेकाहीँ बाटो क्रस गर्दा दुवैजना मुसुक्क मुस्कुराउँथे म पनि प्रत्युत्तरमा आँस्न थिएँ तर बोली भने मिसिएको थिएन मैले बेला बखतमा बेलुकीको खाना खाने बेलामा यी जोडीको चर्चा गर्दा मेरा घरबेटी टाटाले ओठले प्रायर दुवै कोम माथि उचाल्थे सायद टाटालाई उनीहरूको सम्बन्ध मन परेको थिएन मलाई पछि मात्र थाहा पायो टाटा आफू सर्बियन भएकोले दारियोले सर्बियन केटीसँग सम्बन्ध राखेको मन नपराएका रहेछन् दियो र नादाको सम्बन्ध ग्राभानिचा पाक्रास लगायत क्षेत्रमा चासोको विषय हुने गर्थ्यो मेरो घरबेटी टाटाले पनि दारियोलाई देखाउँदै कैयौँ पटक नेदोब्रो भनी टाउको हल्ला हुने मलाई विकासको चरमबिन्दुमा पुगेको युरोपीय मुलुकका मान्छेहरूमा पनि यस्तो सङ्कुचित विचार देख्दा अचम्म लाग्दथ्यो इस मेर गोरोला उन्नीह बुद्धिजीवी ठानी बच्चा देखी को सोच में परिवर्तन आयो वास्तव में दारियो और नादा को साहसलाने थी तस्तो जातीय विभाजन को अवस्थ कत्मीयता थी कस्तो समर्पण थी बारंबार आपको घर पर अष्ट को संकेत करता प्रवाह करेन साँच नई इिहर ब्रह्मांडक साहसिक जोड़ी उनकी जो ली जि को कुरा सुन्दे मैं झन इक बारे में अरू उत्सुकता जाग्द जो नादालाई डिस्को भिडभाडदेखि मनपर्दैन थियो तर पनि दारियोको खुसीका लागि उनी डिस्कोमा दारिओलाई साथ दिन्थिन् कहिलेकाहीँ दारियो डिस्कोमा बढी नै बियर पिउँथ्यो र बियरको नसामा लडखडाएका दारिओलाई नादा सम्हाल्दथिन् र घरसम्म पुर्याउँदैथिन् भोलिपल्ट बिहानै दारियो नादासँग राति भएको गल्तीको क्षमा माग्दथे नादा स्वीकारोप्तीमा टाउको हल्लाउँदिन् नादा तिमी बिना म बाँच्नै सक्दिनँ मेरो खुसी हाँसो अनि जीवन भन्नु नै तिमी औ मलाई कहिले आफ्नो अङ्गालबाट नछाड बियर पिएको बेला सधैँ दारियोले नादालाई यस्तै यस्तै भन्ने गर्थ्यो दारियो नादालाई अति नै माया गर्दथे त्यसो त नादा पनि कम माया गरिदिन थिइन् हुन त युरोपीय समाजमा सम्बन्ध बन्न र बिग्रन पाँचै मिनट काफी हुन्छ र सानो सानो झगडामा पनि डिभोर्स उनलाई नौलो मानिन्न हप्तेपछि गर्लफ्रेन्डसँग मनमुटाव हुनेर छुट्टिने गरेको प्रशस्त उदाहरण भेटिन्छन् तर दारियो र नादाको पाँच वर्षको लगातार साथमा पनि कहिल्यै झगडाको आवास हुन पाएन कहिल्यै ठासठुस देखिएन र उनीहरूले आफ्नो बिचमा जातिताको रङ अगाडि ल्याएनन् दारियो र नादाको धेरै जसो मारिनो सेलोको किनारमा बित्दथ्यो नादाला भर्खर उदाऊन मरिनो सेलो को पानी में हेन खूब मजा लग्दे घंटौसम दारियो और नादा मरिनो सेलो सुनसान किनार जोन हेद चुमन साटासाट करे उन्चो प्रेम को प्रत्यक्ष साक्षी थी मरनो सेलो जोन मलाई यो जुन र तिमी उस्तै लाग्छ दुबै कति शीतल पानीको जुनलाई देखाउँदै नादाले दारियोलाई भनेकी थिइन् प्रत्युत्तरमा दारियोले मुस्कुराउँदै नादालाई चुम्बन गरेका थिए अङ्गालो चुम्बन जुन, दे जुन मारिनु सेलो चिसो हिमपात र कयौँ मिठा रातहरू यिनै थिए दारियो र नादाबीचको रोमाञ्चक क्षण दारियो एकपछि अर्को गर्दै सम्झँदै थिए नादासँगको मिठो विगत अचानक बसको हर्न लागेको आवाजले दारियो जस्कन्छन् र नादालाई बेसरी अँगालोमा कस्छन् सबै मानिसहरू बस चढिसकेको र बस गुड्ने तर्खरमा लागेकोले आफू जानुपर्ने संकेत गर्छिन् नादा नादा दारियाको बाउपासबाट फुत्किन खोज्छिन् दियो नादाको अनुहारमा मौन अनुरोधको सङ्केत गर्दै झने आफूसँग टास्छन् दारियो तिम्रो पीडा मैले अनुभव गरेकी छु तिम्रो अनुपस्थिति मेरा लागि कति भयो अब मेरो जीवनमा कति शून्यता आउला कस्तो रिक्तता छ होला नियतिको खेल यस्तै रहेछ बुझ्यौ नादा बाया हातले आँसु पुस्दै दाहिने हातले दारियोको हात छुटाउने प्रयत्न गर्छु नादा मान्छेले देश ठुलो भन्छन् तर मलाई त देशभन्दा मान्छे ठुलो लागिरहेछ यदि मेरो लोग्ने भए सबै मान्छेहरूको म एउटै देश र एउटै जात बनाउने थिएँ यदि मेरो लाग्ने भए सबै मान्छेहरूको म एउटै देश र एउटै जात बनाउने थिएँ त्यसो भएपछि कसैले पनि विदेशी हुनुपर्ने पीडा झेल्नुपर्ने थिएन कोही अकारण आफ्नो भूमिबाट लखेटिनुपर्ने थिएन कोही बेकासुर आफ्नै मान्छेहरूको हातबाट मारिनुपर्ने थिएन अनि कति खुसी हुन्थ्यो होलान् मान्छेहरू कुरामा सहमतिको टाउको हल्लाउँदै नादा बसतर्फ अगाडि बढ्छिन् दियो पछि पछि लाग्छन् नादा बसभित्र आफ्नो सिटमा बसी झ्यालबाट टाउको निकाल्छन् र दारियोसँग अन्तिम विदा माग्छिन् दियो नादा बसेको झ्याल नजिकै उभिएर नादाको हातसम्म आउँछन् नादा म हरेक साँझ मारिनु सेलोमा चाहिँ जोनको प्रतीक्षा गर्नेछु तिमी पनि सावा ब्रिज पारीबाट जोन हेरेर नबिर्छन् हामी हरेक साँझ त्यही जोन हेरेर जोनमै भेटौँला जुनलाई त कसैले पनि विभाजन गर्न सक्ने छैन बुझ्यो दारियो आँखाको आँसु लुकाउन सक्दैनन् नादाको आँसुको थोप दारियोको हातमा थप्प खस्छ दारियो मेरो यो थोत्रो घरलाई माया गर ल यी कफीका बोटहरूले तिमीलाई सधैँ मेरो सम्झना दिइरहनेछ यिनीहरूको ख्याल गर्नु है अनि मेरो यो थोत्रो घरलाई माया गर यी कफीका बोटहरूले तिमीलाई सधैँ मेरो सम्झना दिइरहनेछ यिनीहरूको ख्याल गर्नु है अनि नादाको स्वरबिचैमा अड्कन्छ उनी केही बोल्नै सक्दैनन् बस गुड्छ सडकका सम्पूर्ण गाडीहरू गुड्न थाल्छन् दारियो बसको गतिलाई एक टकले हेरिरहन्छन् बसको झ्यालबाट पछाडितर्फ हेर्दै नादाले दियोलाई विदाईको हात हल्लाउँछन् दारियो पनि प्रत्युत्तरमा हात हल्लाउँछन् पर एउटा कुनिटोमा पुगेपछि बस देखिन छाड्छ नादा हराउँछन् मात्र नादाको छाया दारियोको आँखामा नाचिरहन्छ श्रुति सम्वेगमा अहिले तपाईँले सुनिरहेको वाचन मारिनो सेलोको जुन कथाको वाचन हो यो कथा हामीले राजुबाबु श्रेष्ठको कथा संग्रह गृहुद्धको घाउबाट लिएका यस यसभन्दा पछि पनि हामी गृहयुद्धको घाउबाटै अर्को कथाको वाचन लिएर आउनेछौं उज्यालो सुन्दै गर्नुहोला सीधा खुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क कार्यक्रम श्रोती संवेकमा पुनः स्वागत छ तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै कञ्चनपुरको रेडियो राष्ट्रिय कालीकोटको रेडियो नयाँ कर्णाली जुम्लाको रेडियो कर्णाली हुम्लाको रेडियो कैलाश दार्चुलाको नयाँ नेपाल एफएम दार्चुला एफएम र रेडियो मल्लिकार्जुन बैतडीको रेडियो सन्सेर अछामको रेडियो रामारोसन सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम कैलालीको रेडियो अप्पी कैलाली एफएम दैलेखको दुर्वतारा एफएम जाजरकोटको रेडियो हाम्रो पाइला सल्यानको रेडियो राप्ती बांको को रेडियो कोलपुरगंज को रेडियो बागेश्वरी कपिलवस्तु को रेडियो बुद्ध आवाज गुलमी को रेडियो रेशुंगा फुटबल को रेडियो रिपब्लिक दांग को रेडियो मध्यपश्चिम रेडियो प्रकृति एफएम और नया युग एफएम वृति समेक्ष रेडियो प्यूठान बाग्लूंग रेडियो शारती एफएम रलकोट एफएम गोर्खा को एफएम तनहु को रेडियो भानुभक्त रेडियो ढोरबाराही रेडियो बंदीपुर रट रे एफएम पोखरा को रेडियो तरंग पाल् को पश्चिमांचल एफएम रेडियो रामपुर रूकूम को रेडियो सीस्ने फलेवास को रेडियो पर्वत चितवन को रेडियो अर्पण रेडियो त्रिवेणी रे रेडियो चितवन मकवानपुर के एफएम काव्रे धोलीखिल रेडियो सेफॉर्ड नुआकोट रेडियो त्रिशुली रेडियो जाल्पा श्रुति संवेक सुनी रही दोलखाजीरी रेडियो हिमाली खोटांग हलेसी एफएम रामेप को रेडियो तीनलाल रौतहट को नुनथर एफएम सर्लाही रेडियो एकता डुगडुकी डुक एफएम र मुक्तेश्वर एफएम रेडियो बर्दीवास जनकपुर एफएम भोजपुर रेडियो चोमलूंग एफएम रेडियो तेरहथूम सोलखुम्बू शिखर एफएम दरान को विजयपुर एफएम मोरंग रेडियो सुनाकारी विराटनगर रेडियो पूर्वेली आवाज ईटहरी को सप्तकोशी एफएम झापा को एफएम मेस्टीट्योन्स रीर्ता एफएम रेडियो ताप्लेजुंग ईलाम एफएम वहीं एक समेत प्रसारण भैई श्रुति संवेकमा हामी आज राजीबाबु श्रेष्ठको कथा संग्रह गृहुद्धको घाउबाट कथाहरू सुनिरहेका छौ मारिनो सेलोको जूनको दोस्रो संस्करण गृहयुद्धको घाउ हो गृहयुद्धको घाउमा संग्रहित अब हामीले सुनाउने अर्को कथाको शीर्षक छ मृत्युको जन्मदिन अर्थात नुरा दृढ भएर अमेरिकन सेनाको क्याम्पतिर अघि बढिन् उनको घरबाट मात्र पाँच सय मिटरको दूरी हिँडेर जाँदा दसैँ मिनटमा पुगिन्छ सेनाको त्यो क्याम्प सायद पहिलोचोटि क्याम्पभित्र जान लागेकोले होला उनलाई मनमा एक किसिमको नजाँदै त्यो डर पनि लागेको छ यद्यपि उनलाई क्याम्पका धेरै अमेरिकी सेनाहरू चिन्दछन् र उनीप्रति राम्रो व्यवहार पनि गर्छन् त्यसर्थ केही हदसम्म उनी क्याम्पतिर जाँदा उनले नजिकको पसलबाट एउटा सुन्दर फुलको बुकी किनिन् र बिचमा ह्याप्पी बर्थडे क्रिज लेखेको कार्ड त्यसमा राखिन् कस्तो दिनमा जन्मिएछ क्रिस क्रिसमस डे भनेपछि जताततै उज्यालै उज्यालो उज्यालोमा जन्म नपाउनु पनि सौभाग्य नै हो त्यसैले पनि ऊ हँसिलो र उज्यालो भएको होला कति रमाइलो छ कति रोमान्टिक छ नआँसी बोल्नै नजान्ने कस्तो माया लाग्दो अनुहार आज त झन् क्रिस सुन्दर देखेका होलान् त्यसै त राम्रो मान्छे त्यसमा पनि क्याम्पभरि बलेको क्रिसमस डेको बत्तीमा साँच्चै नै राजकुमारसो देखिन्छ होला क्रिस क्रिसको बारेमा अनेक कुरा सोच्न थालिन्नु फेरि त्यत्रो आर्मीहरूको बिचमा म एक्लै केटी उनलाई मनमा सङ्कोच पनि लाग्यो तर तत्कालै उनीभित्रको साहस उठ लिएर आयो उनले मनलाई पलियो बनाइन् क्याम्प नजिकै पुगेर उनले कडिएन् भर्खर पाँच बजेको रहेछ चा। अलिक चाँडो आइएछ चा। छिट्टै क्याम्पभित्र जान पनि उचित सम्झिनन् र क्याम्प अगाडिको अग्लो घरमा रहेको रेस्टुरेन्टको माथिल्लो तलामा चढिन् जुन रेस्टुरेन्टमा उनले क्रिससँग धेरै पल गुजारेकी छिन् छतमा पुगेर देखेसम्मको बगदाद सहरतर्फ आँखा हिजोको बगदादको सुन्दरता लेससम्म पनि देखिनन् जताततै बमले उडाइएका भग्नघरहरू देखेर उनको आँखामा एकाएक पीडा र क्रोधको ज्वारबाट उर्लियो उनले नजिकै रहेको अमेरिकी सेनाको क्याम्पतिर हेरिन् बत्तीहरू झिलिमिली बल्दै थियो क्रिसमस डेको तामझाम निकै भव्य देखिन्थ्यो सर्वत्र बत्तीहरू झलझलाएर एउटा बेग्लै हर्षोल्लासपूर्ण वातावरण देखिन्थ्यो आफूले हिजो पढेको स्कुलमा क्याम्पको त्यो तामझामले उनलाई नमिठो अनुभूति भयो शून्य सहर बिचमा अमेरिकीहरूको यो उल्लास उनलाई एकदमै मन परेन बिल्कुलै सह्य भएन उन निरुत्तर आकाशतिर हेर्दै मौन बसिन, उनले सोचिन, बरु अमेरिकीहरूले दिएको यो स्वतन्त्रताको मृत्युभन्दा सद्दामको निरङ्कुशताको जीवन कति कति प्यारो थियो कमसेकम सद्दाम इराकी त थिए सद्दामले जति नै गरे पनि इराक भत्काउने काम त पक्कै गरेका थिएनन् एउटा इराकी मर्नुको पीडा अर्को इराकीले भन्दा अरूले कसरी महसुस गर्न सक्छ सद्दामको तीव्र विरोधी निराको मनमा सद्दामप्रति अचम्मसँग सहानुभूति बोलाउँदै थियो उनी आफै अनभिज्ञ थिएन् कि त्यो क्रुर सद्दामप्रति उनी किन यति संवेदनशील बनेकी छन् किन उनलाई यतिखेर सद्दामको माया लागेर आएको छ सा। सायद ऊ एउटा निरङ्कुश शासक भए पनि इराकी भएकोले होला कमसेकम सद्दामको समयमा उसको विरोध नगर्नेको लागि मृत्युको भए त थिएन तर यतिखेर इराकमा जसलाई पनि मृत्युको भएछ वास्तवमा एउटा इराकीले इराकमा निरङ्कुश शासन गर्नु र अमेरिकीहरूले प्रजातन्त्रको नाममा इराकीहरूमाथि शासन गर्नुमा निकै फरक छ नूरा एक इराकी बदबती बत पोल्य रमेरिकी हस्तक्षेप प्रति आक्रोशित बने यो म सोच के सोच्दैछु म केही बारमा नै अमेरिकी सेनाको क्याम्पमा पुग्ने मान्छे अमेरिकीहरूप्रतिको घृणाभाव मेरो अनुहारमा देखिने हुन्न उनीहरूले मलाई हेर्दामा बिल्कुल हँसिली देखिनुपर्छ म एकदमै सरल देखिनुपर्छ उनीहरूको अगाडि मैले सद्दामलाई गर्नुसम्म गाली गर्नुपर्छ उनीहरूलाई झिनो शङ्कासम्म हुनुहुँदैन कि नुरा अमेरिकीहरूको विरोधी हुन् उनले बिस्तारै अनुहारमा खुसीको भाव ल्याउने कोसिस गरिन् यसै रेस्टुरेन्टमा उनले क्रिससँग बिताएको क्षण सम्झिन् वास्तवमा क्रिस कति सरल छ कति मृदुल छ अमेरिकी जस्तो पनि लाग्दैन यस्तो लाग्छ यी बमहरू उसका हातमा हानेकै होइनन् यो भग्न मा सा। हो। इराक र इराकीहरूको मृत्युमा उसको कुनै भूमिका नै छैन त्यति दयालु त्यति मायालु मान्छेले कसरी मान्छेमाथि गोली चलाउन सक्छ हुन त ऊ अमेरिकी हो इराकीहरू लागि मान्छेको कोटामा पर्दै पर्दैनन् जब उनीहरू बन्दुक बोकेर ड्युटीमा बस्छन् उनीहरूको लागि हरेक इराकीहरू सद्दामओसनका अनुचरहरू जस्ता लाग्छन् बाटो हिँड्ने प्रत्येक इराकीहरूमा सद्दामको भूत देख्दछन् जो आत्मघाती भएर अमेरिकन सेनातर्फ बढिरहेको छ हो साँच्चै ऊ अमेरिकी हो उसँग बुझको मुटु छ उसले इराकमा शङ्का लागेर नलागेर जहाँ पनि मिसाइल दाग्न सक्छ जसलाई पनि गोली हान्न सक्छ उसका सबै गोलीहरू विद्रोहीका लागि चल्छन् अझै यसो भनौँ उनीहरूका गोलीले लागेर मरेकाहरू सबै विद्रोही ठहरिन्छन् बिस्तारै किस क्रिसप्रति पनि कठोर बन्न थालिन् उनी यद्यपि क्रिसलाई उनी धेरै माया गर्छिन् धेरै पटक उनले क्रिसको इराकीप्रतिको धारणा बुझ्ने कोसिस गरेकी छिन् तर जतिपल्टको भेटमा पनि क्रिसलाई उनले इराकीहरूको विरोधीको रूपमा कहिल्यै पाएकी छैनन् एक हप्ता अघि मात्र क्रिससँग उनले यसै माथि दुई तीन घण्टा बिताएकी थिइन् सबै इराकीहरूको आँखाको तारो बनेर पनि उनी रेस्टुरेन्टमा क्रिससँग निकै रमाएकी थिइन् एउटी इराकी केटीले अमेरिकी सेनासँग गफ गर्नु मात्र पनि यतिखेर इराकीहरूको नजरमा ठूलो अपराध हुन सक्छ तर उनी त झन् क्रिससँग हातमा हात, हात मिलाएर रे, रेस्टुरेन्टमा सँगै खाँदै थिइन् आइसक्रिम सेक पाइपले तान्दै क्रिसको कुरा बुझ्ने क्रममा उनले भनेकी थिइन् क्रिस मान्छे जे देखिन्छ त्यो हुँदै उदे हुँदैन बुझ्यौ मान्छे जस्तो जटिल र रहस्यमयहरू केही हुँदैन त्यसैले मान्छेमाथि विश्वास गर्ने महान गल्ती कहिल्यै गर्नु हुँदैन क्रिस बोकुराले क्रिस एकछिन मुस्कुराइरह्यो नुराको अगाडि हुँदा साथै यसरी नै नतमस्तक भन्ने गर्थ्यो क्रिस तर तिमी किन यति सरल छेउ त नुरा तिमीलाई हेरेपछि तिम्रा यी सबै कुराहरू मिथ्या हुन् भन्न कर लाग्दैन र एक एकछिनको मौतापछि क्रिसले नुराप्रति आसक्ति बोकेको थियो एउटा इराकी गेटीमाथि धेरै विश्वास नगर क्रिस यो तिम्रो धोका पनि त हुनसक्छ म तिमीले सोचेकी जस्तै नहुनु पनि त सक्छु नि फिसिकका हाँस्दै उनले क्रिसको भित्री कुरा खोतल्ने अभिप्रायले पुनः प्रश्न गरेकी थिइन् कोसोले क्रिस झन् मर्माहत भनेको प्रश्न देखिन्थ्यो ओ जिस यति सुन्दर केटी यस्तो मरुभूमिमा किन बनायो यस्तै के बोल्दै उसले आकाशतिर टाउको फर्काई सानो स्वरमा आफ्नो ईश्वरलाई पुकारयो क्रिस कता हरायो उनले पुनः कोट्याए नुरा यतिखेर तिम्रो अगाडि एउटा अमेरिकन होइन तिमीलाई धेरै माया गर्ने तिम्रो क्रिस बसेको छ मैले तिमीलाई कहिल्यै इराकी देखेको छैन मलाई अचम्म लागिरहेछ नुरा तिमीसँगको भेट र तिम्रो कुरा सुनेपछि मभित्र अमेरिकी हुनुको दम्ब बिस्तारै बिस्तारै घट्दै गएको महसुस भइरहेछ तिम्रो संगतले म एउटा अमेरिकीबाट एउटा असल मान्छेमा रूपान्तरित हुन खोजिरहेछु जस्तो लाग्छ नुरा विस्तारै गम्भीर मुद्रामा बोल्यो प्रेस जम्म त मलाई लागिरहेछ क्रिस तिमी जस्तो संसारकै सबभन्दा बलियो सेनाको जवानले यति कमजोर कुरा गरिरहेछौ तिमीले त अमेरिकी सेना हुनुमा गर्व गर्नुपर्छ क्रिस तिमीहरूले गर्दा नै त इराकमा सद्दामको अत्याचारको अन्त्य भएको छ हामी इराकी महिलाहरूले पनि नाङ्गो आँखाले खुल्ला आकाश हेर्न पाएका छौँ मान्छे हुनुको अनुभूति गर्न पाएका छौँ साँच्चै क्रिस इराकीहरूका लागि तिमीहरू भाग्य विदाता हो उनले क्रिसभित्रको अमेरिकी दम्बालाई उक्साउने प्रयत्न गरेकी थिइन् ओ नुरा फेरि त्यही अमेरिकी इराकीको कुरा प्लिज मलाई यस्तो कुराबाट टाढा राखिदेऊ यथार्थ बुझ्छौ भने हामीमध्ये धेरै अमेरिकी सैनिकहरू इराक आउनमा खुसी छैनौँ अमेरिकी सरकार के चाहन्छ मलाई थाहा छैन तर म तिम्रो देशमा शान्ति चाहन्छु म सम्पूर्ण इराकीहरूलाई खुसी देख्न चाहन्छु म खुसी देख्न चाहन्छु नुरा म तिमीलाई सधैँ हाँसिरहेको हेर्न चाहन्छु क्रिसले आफ्नो तर्फबाट सफाई दियो क्रिसको कुराले उनी अन्यलमा परेकी थिइन् क्रिसको प्रतिको दृष्टिकोणले पनि उनी झनै क्रिसको नजिक भएका थिइन् उनी भित्रभित्रै सशङ्कित पनि थिइन् कतै यो क्रिसको उसलाई पाउने चाल त होइन इराकीहरूको जीवनलाई एउटा माखो जति पनि नठानी बस्ती बस्तीमा मिसाइल दाग्ने अमेरिकी सेनाका जवानहरूमा पनि यति उच्च विचार कसरी हुन सक्छ उसँग यति संवेदनशील हृदय हुनै सक्दैन उनी क्रिसको कुरामा त्यति सजिलै विश्वास गर्न तयार भएनन् तर क्रिसको कुराले उनलाई धेरै प्रभावित पारेरै छोड्यो कुरै कुरामा क्रिसले आफ्नो जन्मदिन मनाउने बारेमा उनलाई बताउँदै क्रिसमस डेसँगै मनाउने सहमतिसहित रेस्टुरेन्टबाट छुट्टिएका थिए क्रिस आई विल बी वेटिङ फर यु नुरा जाँदा जाँदै उनलाई हार्दिक आमन्त्रण गर्दै थिए क्रिस क्रिसको निमन्त्रणाले उनलाई ठूलो दुधारमा उभ्याइदिएको थियो उनको एक मन भन्दै थियो नुरा त जानैपर्छ नत्र क्रिसको मन दुख्नेछ उसको पनि यहाँ दुश्मन ता। को छ र चारैतर्फ दुश्मनै दुश्मन भएको यो ठाउँमा उसको भन्नु त एकले त हो फेरि तँलाई उसले गर्नुसम्म माया पनि त गर्छ अर्को मन तुरुन्तै प्रतिवादमा उत्रन्थ्यो नुरा तँ त्यहाँ जानै हुन्न तँ त एक इराकी होस् जसले तेरो भूमिमा आई तेर दाजुभाइहरूमाथि ते अत्याचार गरेको छ तेरो कुरानको अपमान गरेको छ तेरो देशलाई आफ्नो परीक्षण स्थल बनाएको छ त्यस्तो सेनाका जवानले बोलाएको पार्टीमा तँ कसरी सामेल हुन सक्छस् अन्तरद्वन्द्व पश्चात उनी अमेरिकी सेनाको क्याम्पभित्र जाने निर्णयका साथ रेस्टुरेन्टबाट बाहिरिएकी थिइन् ओहो पुरानो कुरा म अल्झै छु अब त क्याम्पतिर लाग्नुपर्छ अँधेरो हुन थालिसकेछ उनी तल झरिन् रेस्टुरेन्टको काउन्टर नजिकै रहेको ऐना हेरिन् फिसिकका हाँसिन् आफ्नो हाँसो आज बिरानो लाग्यो आफ्नै हाँसो उनलाई हाँसो जस्तो लागेन उनी अनुहारमा देखेको गम्भीरता हटाई रोमान्टिक बनाउने प्रयत्न गर्दै रेस्टुरेन्टबाट बाहिरिन् सायद क्रिस तन्मयताका साथ मेरो प्रतीक्षा गरिरहेका होलान् त्यहाँ सबै अमेरिकनहरू नै होलान् इराकी मान्छे भनेको म मात्र होला फेरि क्रिसले पार्टीमा नै मेरो बारेमा कति केही बोलिदिने पो हुन् कि मनमा कुरा खेलाउँदै उनी अमेरिकी सैनिक क्याम्प अगाडि पुगिन् उनी भित्रभित्रै भयभीत भइन् अनुहारमा पसिनाको अनुभव गरिन् र बिस्तारै पकेट रुमाले पसिना पुसिन् हो अल्लाह क्याम्पको गेटमा प्रतीक्षारत क्रिसलाईदेखि उसको मुखबाट आवाज पुत्त निस्कियो उनी केही ढुक्क भएन् ह्याप्पी बर्थडे टु यु क्रिस उनले फूलको बुके क्रिसको हातमा दिँदै क्रिसको गालामा मुहाई खाइन् वेलकम नुरा क्रिसले नुराको नजिकै आइ भन्यो तिमी आयो खुसी लाग्यो नत्र यो पार्टी मेरो लागि बेकार हुन्थ्यो नुरा क्रिसप्रति झनै अनुगृहित भनिन् र क्रिसकै पछि पछि लागिन् क्रिसको विशेष निमन्त्रणामा आएकी हुनाले गेटका सैनिकहरूले उसलाई बिना अवरोधभित्र प्रवेश दियो यहांसम कि कू चेक जांचसम भी करेनन्नी पूर्ण विश्वास थी कि नूरा अमेरिकी सहयोगी रद्दाम हुसैन को विरोधी साँच्चै भनौँ क्रिस हामी इराकी महिलाहरूलाई अझै रेस्टुरेन्ट र यस्तो खुला पार्टीहरूमा आई खाने बानी भइसकेको छैन म त भाग्यमानी छु कि मैले तिमी जस्तो माया गर्ने अमेरिकन साथी पाएँ यसमा मलाई गर्व लागेको छ नुराले क्रिसलाई आफ्नो प्रेमको भरोसा दिलाउने प्रयत्नमा बोलिन् फेरि उही कुरा नुरा छाडा अब इराकी र अमेरिकीका कुरा क्रिस नुराको हात समाउँदै अगाडि बढ्यो तर नुरा आज किन म तिमीमा पूर्ण हाँसु देखिरहेको छैन किन तिमी आज अलि रहस्यमय लाग्दैछौ नुरा क्रिसले सोध्यो क्रिसको कुराले नुराको मनडुस फुल्यो किन र के देखियो र त्यस्तो उनी फेरि हाँस्ने प्रयत्न गरिन् उनको हाँसमा अझै त्यो उन्मुक्तता देखिएन यतिखेर क्रिसको पछि पछि उनी क्याम्पको डिनर हलमा पुगेकी छिन् जहाँ क्याम्पका ड्युटीमा परेकादेखि बाहेक सबै सेनाका व्यक्तिहरूको उपस्थिति छ हलको माथिपट्टिको स्टेजमा यति धेरै अमेरिकीहरूको माझमा उनी मात्र एक्लै इरानी महिला उभिएकी छिन् क्रिससँग स्टेजको टेबलमा ठुलो बथ टेकिएको छ जहाँ ठुलो अक्षरमा क्रिस लेखेको छ र ओरपर तीसवटा बत्ती बलिरहेका छन् त्यो हेर्दा क्रिस अब तीस वर्ष पुगिसकेको अनुमान गर्न गाह्रो पर्दैन उनी चुपचाप उभिएकी छन् क्रिससँग र सबै व्यक्तिलाई एक एक गरी निहालिरहेकी छिन् एसी लगाइएको छ तर पनि उनलाई गर्मीको अनुभव भइरहेको छ उनी कार्यक्रमको तीव्र प्रतीक्षामा छिन् यो भव्यता उनलाई कता कता बिजिरहेको छ उनले पार्टीमा उपस्थित सबै अनुहार एक एक निहालिन् एउटा पनि इराकी अनुहार देखेन सानो छँदा उनी यही क्याम्प भएको स्थानमा रहेको प्राइमरी स्कुलमा पढ्थिन् उनले यसै स्कुलमा पहिलोपल्ट कुरान पाठ गरेकी हुन् विगतको सम्झनाले उनको मनमा पीडाको पहिरो गयो बगदादको मुटुमा रहेको यो ठाउँमा क्रिसमस डेमा बोलेको झल्मला बत्तीहरूले उनलाई बतबत्ती पोलेको अनुभूति भयो उनले क्रिसको अनुहारमा पुलुक्क क्रिस एकहोरो उनीलाई हेरेर मुस्कुराइरहेको थियो क्रिस आज यति खुसी देखिन्थ्यो कि सायद यति खुसी उसले पहिलोपल्ट देखेकी थियो केक काटियो ह्याप्पी बर्थडे टू यु क्रिस भन्दै सबैले स्वरमा स्वर मिलाएर सुरु भयो ककटेल पार्टी अङ्ग्रेजी गीतहरू बज्न थाल्यो र हल सङ्गीतमय र नृत्यमय हुन थाल्यो मलाई साथ तिन्छ क्रिसले हात बढाए निसङ्कोच नुरा क्रिसको हात समाउँदै स्टेजबाट भिड भएतर्फ लागिन् क्रिस र नुरा खुकुरो अँगालोमा बाँधिएर नाच्न थाले क्रिस साँच्चै नै मात्रै मैले निकै माया गर्न थालेकी छु मलाई लागेको थिएन कि जीवनमा यति धेरै माया म कसैलाई गर्न सक्नेछु नुराले भनिन् क्रिसले सोध्यो नुरा यो पनि भनिरहनुपर्ने कुरा हो र क्रिसको अनुहारमा हेरिन् क्रिसप्रति उनको मनमा माया उर्लेर आयो उनले मनमा नै सोचिन् आज मेरो क्रिससँगको अन्तिम भेट हो यो विचरा क्रिस कति पवित्र छ उसलाई थाहा छैन कि ऊ मजस्ती कुटिल केटीलाई माया गरिरहेको छ अनि मसँग जीवनकै अन्तिम नाच नाचिरहेको छ क्रिसको मायाले उनको मन हुँडलिएर आयो क्रिसप्रति आफूले कति अन्याय त गर्न खोजिरहेको छैन भन्ने पनि उनले सोचिन् क्रिस तिम्रो मायाको मूल्य तिर्न सकिनँ मैले मलाई माफ गर तिमी धेरै मान्छौ यदि अर्को जुनी पनि हुने भए म मा तिम्रो मायाको मूल्य तिर्न तिम्रो दासी भएर जान्न तयार छु तर यतिखेर म विवश छु क्रिस मेरो माटोले मसँग मा बलिदान मागिरहेछ म मा मेरो माटोमा तिम्रा सैनिकहरूले बुट बजारी रहेको हेर्न सकिरहेको छैन तिम्रा टुर सेनापतिहरूले मेरा दाजुभाइहरूको छातीमा परेड खेलेको र मेरो देशको बस्ती बस्तीहरूमा मिसाइलहरू दागेको सहन सकिरहेकी छैन अनि त्रास र पीड़ाको रेखा कोरिएका इराकी अनुहारहरूले मसँग इराकीहरूको मृत्युको हिसाब मागिरहेको दृश्यलाई भुल्न सकिरहेकी छैन साँच्चै क्रिस लाजसम्म नभेटिने गरी उडेको मेरा वृद्ध आमा र मेरा नाबालक भाइबहिनीहरूको त्यो दुर्दान्त मृत्युलाई म कसरी बिर्सन सक्छु एउटा अमेरिकी भएको नाताले पनि तिमीले यसको जिम्मेवारी लिनैपर्छ क्रिश नुरा क्रिसप्रति मायालु हुँदाहुँदै पनि उनले मनमा राष्ट्रप्रतिको जिम्मेवारी सम्झिन् किन आज तिमी कतै हराइरहेकी छौ क्रिसको प्रश्नले झस्किन हुने क्रिस यो कुरा सत्य हो कि म यो संसारमा तिमीलाई जति माया कसैलाई पनि गर्दिनँ तर क्रिस मेरो माटो यतिखेर तिमीसँगको सम्बन्ध स्वीकार गर्ने पक्षमा छैन नुरा यो कासी आज किन तिमी यति भावुक बनिरहेकी छौ यस्तो खुसीको दिनमा सबै बिर्सेर मसँग रमाओ अरू कुरा भोलि सोचौँला क्रिसले फेरि भन्यो आफ्नो अङ्गालामा बाँधेर नाचिरहेकी हो क्रिसप्रति उदयावान भन्यो क्रिस जीवनको माया नगर्नुले कसैसँग पनि हार खानु पर्दैन बुझ्यौ चाहे तिमीहरूको अमेरिकी सेनासँग नै किन नहोस् नुराले अलिक कठोर भन्ने प्रयत्न गर्दै क्रिसलाई आफ्नो कुरा भने अचानक यो तिमीलाई के भयो मेरो जन्मदिनको यो खुसीमा तिमी यो के कुरा गरिरहेकी क्रिस प्लीज मलाई अँगालोमा बाँध मलाई मेरो क्रिससँग एकाकार हुन देऊ हताश र भयभीत हुँदै क्रिसको अँगालोमा बाँधिइन् सबै पार्टीमा मस्त छन् आफ्ना आफ्नै धुनमा दुरा के तिम्रो स्वास्थ्य ठिक छैन हतासिँदै बोल्यो क्रिस क्रिस यतिखेर मलाई तिम्रो र मेरो देशको मायाले निकै सताइरहेछ यो एक घण्टामा मैले सयौँ पटक सोचेकी छु तिम्रो र मेरो देशको बारेमा तर क्रिस मलाई अहिले तिमी र तिम्रो मायाभन्दा पनि बढी मेरो माटोको माया लागिरहेछ देशको माया लागिरहेछ तिम्रो जतिसुकै माया लागे पनि तिमीलाई मेरो देशभन्दा ठूलो देखिरहेको छैन त्यसैले मेरो देशको लागि मैले मेरो प्रेमको बलि चढाउने निदो गरेको छु बिन्ती क्रिस मलाई माफ गर आँखाबाट आँचु झार्दै नुराले क्रिसलाई बलियोसँग अँगाल्न बाँधे काशी नुरा र क्रिसको अँगालबाट ठूलो र प्रलयनकारी विस्फोटनको आवाज निस्क्यो पार्टीमा हाहाकार मचियो क्याम्पमा आपतकालीन साइरन बज्न थाल्यो पार्टी हल विस्फोटको धुवाँले रङमङ्गियो केही बेरको हाहाकारपछि क्रिसमस डेको त्यो पार्टीमा शून्यता छायो एम्बुलेन्सहरूको लाइन लाग्यो त्यहाँ न नुरा थिइन् न क्रिस थियो थियो भने बमले बनाएको एउटा ठूलो खाडल मात्र तुरुन्तै बीबीसीमा ब्रेकिङ न्युज आयो बगदादमा एक आत्मघाती महिलाको आक्रमणमा तेह्र अमेरिकी सैनिकहरूको मृत्यु को को श्रुति सम्वेकमा अहिले तपाईँले सुनेको कथाको शीर्षक मृत्युको जन्मदिन हामीले यसलाई राजुबाबु श्रेष्ठको कथा संग्रह गृहुद्धको घाउबाट वाचन गरेका हौं यसको वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिएको छ कार्यक्रमबारे तपाईँका सल्लाह सुझाव वा प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो नाइन्टी नेटवर्क पोस्ट बक्स नम्बर 6469 चार छ नौ काठमाडौँ इमेलका लागि श्रुति हस् त अर्को साथ अर्को कुनै गद्दी लिएर आउनेछौँ तबसम्मका लागि प्राविधिक साथी उदय घिमिरेसँगै म अच्युत घिमिरे बुलबुल बिदा चाहन्छु शुभरात्रि